इसरी एकजना गुजराती भक्त भा, भगवान चरण में निवेदन गरे का चन। अब सुखदेव स्वामी महाराज परीक्षित हजूर भगवान पेल पटक दुलाहा महाराज विदर्भ देशमक नाम कर पांच जना छोरा थे एवटी छोरी थी रुक्मी रुक्मरथ रुक्म महाली रुक्म रुक्म बाबु इत्यादि रुक्मिणी नाम, नाम गरेकी कन्या थिइन् रुक्मिणीजीलाई लक्ष्मीको स्वरूप मानिन्छ लक्ष्मी अवतार सानु बाल्यावस्थादेखि नै भगवान कृष्णका गुणानुवादमा अनुरक्त हुनुहुन्थ्यो रुक्मिणीजी बिस्तारोस्तारो बढ्दै जानुभयो मन मनै उहाँले भगवान कृष्णका चरण कमलमा आफ्नो जीवन अर्पण गर्ने निश्चय गरिसक्नुभएको थियो केही लेख्दा केही बोल्दा चर्चाहरुमा, भगवान कृष्ण केही गोविन्द केही गुणानुवाद गाउनुहुन्थ्यो रुक्मिणीजी यता रुक्मिणीजीको जेठो दाजु रुक्मी उसले चाहिँ म त मेरी बहिनी शिशुपाललाई दिन्छु भनेर निश्चय गरे चेदी नरेशलाई रुक्मिणीजी मनमनै खिन्न हुनुहुन्थ्यो मेरा बन्धुले मेरा दाजुले के गर्ने हुन् भनेर पिर लागिराखेको मन मनै अत्यन्त व्याकुल हुँदै प्रभु गोविन्दलाई सम्झनुहुन्थ्यो र हो। रुक्मीले चाहिँ एउटा स्वयम्वरको नाटक गरिराखेका थियो स्वयंवरको आयोजन गर्ने भनेर ठाउँ ठाउँका राजकुमारहरूलाई निमन्त्रित गरेको थियो त्यो एउटा औपचारिकता मात्र थियो कुरा चाहिँ सेनिसकेका मन भने उसले म मेरी बहिनी चेदिन अरे शिशुपाललाई नै दिन्छु भन्ने उसले निश्चय गरेको थियो तर त्यो औपचारिक विधि मात्रै थियो त्यो स्वयंवर चाहिँ चारैतिरका राजकुमारहरू आउन थाले जमा हुन थाले कुन्डिन नगरमा नगरको सिंचाई हुन थालो धुलो उल्ला बेग्न पर्ला भनेर गजापताकाहरू सब चारैतिर छाएका थिए अब यता रुक्मिणीजीको मनमा छटपटी मचिन थालो अरे म त खेल खेलमै अर्काको कसैको हाता पर्ने हो कि सिङ्गको भाग कहीँ पो लग्ने हो कि भनेर बडा पीर थिए उहाँको मनमा पत्र चरण भक्ति पत्र, चरणमा, पत्रमा, चरण अखिला विशति चित्त मलाई यो भन्नलाई केही सङ्कच लागभ जहिलेदेखि मैले हजुरका गुणानुवाद सुने तैलेदेखि मैले आफ्नो जीवन हजुरका कर कमलमा सुम्पिसकेकी छु मेरो विवाह अब दुई दिन पछाडी हुन्छ स्वयम्वर सभाको सारा विधि भइसकेका छन् म यहाँको हाम्रो राजघरानाको नियमअनुसार माता गौरीको मन्दिरमा पूजाको लागि गएकी हुन्छु पूजा गरेर निक्लिँदै गर्दा हातमा माला लिएर निक्लिँदै गर्दा म जहाँनिर स्वयम्वर सभाको आयोजना छ त्यही त्यतैतिर जाँदै हुन्छु म मन्दिरबाट निस्केर स्वयम्वर सभातिर पुग्न लाग्दाखेरि बिचबाटमा हजुर आएर राज हुने अनि म आइपुगेपछि मलाई उठाएर रथमा राखेर रा, द्वारकातिर लागिदिने हजुरले मेरो यो विन्ती स्वीकार होस् भनेर रुक्मिणीजीले सबै कुरा लेख्नु भएको थियो त्यो पत्रमा एकजनाबाट दयालु अर्काको मद्दत गर्न सदा रुचि राख्ने त्यस्ता ब्राह्मण देवता फेला पारे रुक्मिणीजीले ती ब्राह्मण देवतालाई लगाउनु ब्राह्मण देवता यो मेरो पत्र भगवान् द्वारकाधीश प्रभुका कर कमलमा पुर्याइदिने भनेर हात जोड्नुभयो ब्राह्मण देवता बडा दयालु थिए सहयोगी थिए अनि त पत्र लिएर द्वारकाधीश प्रभु कहाँ पुगे भगवान श्रीकृष्णले कुण्डिन नगरबाट ब्राह्मण देवताको शुभागमन भएको छ भन्ने थाहा पाउन साथ भित्र बोलाउनु भयो स्वागत सत्कार सम्मान गर्नुभयो भोजनादि गराउनु भयो नयाँ वस्त्र बदलिदिनु भयो कुशलक्षेमका कुराहरू भए आगमनको कारण सोद्धाखेरि ब्राह्मण देवताले भने प्रभु म त राजकुमारी रुक्मिणीजीको सन्देश लिएर आएको जे भन्नु छ उहाँलाई त्यो सब यही पत्रमा लेखिएको छ नजर होस हजुर कृपा होस भनेर पत्र अगाडिबाट आयो भगवान्का कर कमलमा प्रभुले पत्र पढ्नुभयो र मस्कुराएर भन्नुभयो ब्राह्मण देवता म त भक्तले जहाँबाट मेरो सम्झना गरिराख्या हुन्छ सबै थाहा पाइसक्छु म रुक्मिणीले मलाई सम्झिराख्या म एक एक कुरा याद गरिराखेका उनले मलाई सम्झेकी छन् मैले गएर उनको मनोरथ पुरा गरिदिनु छ भन्ने मलाई लागिसकेका छन् त्यसमाथि ब्राह्मण देवता हजुर त पत्र नै लिएर आइसक्नुभयो मलाई झन् छिटो जानुको लागि प्रेरणा दिवेश पत्रले म अब चाँडै पुग्नेछु अब हजुरलाई पनि म चाँडै पुग्ने व्यवस्था गरिदिनेछु गएर रुक, राजकुमारी रुक्मिणीलाई भनिदिनु म आउँदैछु लिन उनको मनोरथ पुरा गर्दैन भनेर भन्ने भगवान्ले ब्राह्मण देवतालाई सन्देश बख्छु र भोजन आदि गरेर त्यहाँबाट विदा भएर विदा गरेर उहाँलाई विदा गरिदिनु ब्राह्मण देवलाई पठाइदिनु भयो भगवान्ले त्यसपछि आश्वस्त मनले ब्राह्मण देवता उता गए भगवान् पनि रुक्मिणीजीले त्यो पत्रमा अनुरोध गरे अनुसार त्यो स्वयम्भर सभातिर जाने बाटोमा पर्ने गरी त्यही रथ खडा गरेर बस्नको लागि तयारी साथ भगवान् शीघ्र गतिले जानुभयो ब्राह्मण देवतालाई पनि शीघ्र गतिले पुग्ने हिसाबले रथमा चढाएर विदा गरिदिनुभयो रुक्मिणीजी उता माता गौरीको मनमा मन बडो भक्ति साथ पूजन गर्दै प्रभु कृष्णका चरण कमलमा उहाँको कर कमल मेरो जीवन बितोस् उहाँप्रति म अर्पित छु भनेर मनमा मनौती गर्दै माताको पुकार गर्दै पूजा अर्चना सकेर बाहिर निक्लिने लाग्दाखेरि माता गौरीलाई अर्पण गरेका चार हातमा अर्पण गरेका मालाहरूमध्ये एउटा दाहिनेपट्टिको हातबाट एउटा माला तलफत्र खसो उहाँको अगाडि यो माताले मलाई प्रसाद बक्सेको हो भन्ने अर्थ लगाउनुभयो रूप पिणिजीले मेरो मनोरोध पुरा हुने अब भएछ प्रभुले स्वीकार गर्नुभएछ भन्ने लागो र ढुक्क भएर आउँदै हुनु थियो तै पनि परको कुरा के हो के हो वा दे ब्राह्मण देवता टाइममा नआइपुग्ने हुन् कि भन्ने पनि थियो त्यतिकैमा हाप्तै श्वासारोपमा गर्दै ब्राह्मण देवता दगुर्दै दे आइपुगे र आएर परबाट देख्दै भने बधाई राजकुमारी बधाई हजुरको मनोरोध पूरा भइसकेको छ प्रभु आइसक्नु हुँदैछ आइसक्नु भयो होला बरू अब निश्चिन्त रहनुहोस् प्रभुले हजुरको मनोरोध पुरा गरिदिनु हुन्छ भनेर सान्त्वना दिनु दिए ब्राह्मण देवताले त्यति गरेर जी हातमा बर्माला लिएर अघि बढ्दै जानु भएको थियो त्यो स्वयंवर सभाको बीचमा पुग्नुभन्दा अलि अगाडि दायाँ बायाँ पंक्तिबद्ध भएर राजकुमारहरू बस्याएको थिए आफ्नो भाग्य अजमाउनुको लागि ज जसको सामु रुक्मिणीजी बर्माला लिएर जानुहुन्थ्यो त्यसले चाहिँ ठान्थ्यो कि हो बर्माला त आफैलाई भयो मिला जता अलिक ठिक भएर बस्ने हो कि भनेर ऊ ठिक ठाक पर्थ्यो माला थाप्न रुक्मिणी पार बार जानुहुन्थ्यो अनि जजसको सामु हातमा बर्मालाई लिएर रुक्मिणीजी जानुहुन्थ्यो तु बडो आशाले भरिन्थ्यो माला त आफ्नै कण्ठमा आउला जस्तो छ भनेर रुक्मिणीजी पार गरिदिनु हुन्थ्यो अनि के अरे निर्णयहरू मुख लाएर यहाँ भए पो रहेनछ भन्थ्यो र मनको झुकाउँथ्यो यस्तो गर्दै कसैलाई हर्षित कसैलाई विस्मित बनाउँदै रुक्मिजी अगाडि बढ्दै हुनुहुन्थ्यो प्रभु त्यहाँ द्वार द्वारकाधीश भगवान रथ राखेर विराजमान हुनुहुन्थ्यो सामु पुगेर रुक्मिणीजीले हात पसारेर भन्नुभयो प्रभु प्रभु म त आइपुगेँ त म त आइपुगेँ भगवान भनेर हात उठाउने भगवानको पालो पाकु र समातेर थपक्का रथमा राखिदिनु भयो घर घर घर घर घर घर गर्दै बडो भगवान को बड़ो, सारा सुन्दर भगवानिशुपाल भगवान भगवान अब आजलाई के ढुक्क भयो भयो आजलाई रुक्मिणी भित्र भित्र मेरो जेठान पर्ने नै तयार छ मलाई दिन आफ्नो दिइसकेको छ रुक्मीले रुक्मिणी मित्रे है मित्रे भन्दै दङ्ग परेर एकदम माहु महुर लगाएर आँखामा गाजर लगाएर कोन्डल पहिरेर दुलाहा भनेर त्यसपछि जब भगवानले लगिदिनु जरा सन्द दन्त भक्त जस्ता उसका यारहरू थिए मित्रहरू तिनीहरूले भने किन चिन्ता गरे कस्तो त मर्द होस् कि के होस् लोगाईका लागि आइमाईका लागि रुन्छस् अहिले हामी ल्याइदिन्छौँ हाम्रो सेना लिएर जान्छौँ हामी चढाइ गरिदिन्छौँ अनि रुक्मिणीलाई कृष्णबाट छोडाएर ल्याइन्छौँ चिन्ता नगर भनेर त्यहाँनिर तिनीहरूले आश्वासन दिए जरासन्ध दन्त गए तर तिनीको केही लागेन किनभने बलदेवजीले द्वारकाबाट आज कृष्ण एक्लै गएका छन् सहयोग आवश्यक हुनसक्छ भनेर सशक्त सेना पठाइदिइसक्नु भएको थियो बलदेवी त्यस सेनाको सामु केही चलेन दन्तभक्त जरासन्धका सेना ती निरुत्तर भएर फर्केर आए शिशुपाल झन सुक सुक गर्दै रुँदै रुक्मीका अगाडि गएर भन्न थालो हे भावी जेठान साहे रुक्मिणीलाई प्राप्त गर्ने मेरो मनोरत्ता त्यसै गयो नि त लौ न के गर्ने भनेर छाती था पेट्न थालो रुक्मीले भनौ म छोडाएर ल्याउँछु कृष्णबाट रुक्मिणीलाई छोडाएर तिमीलाई दिलाउन सकिनेछु भने हे चेदी नरेश म कुण्डी नगर फर्किने छैन कुण्डिन मुना प्रवेश भनेर प्रतिज्ञा गरौँ त्यसपछि विशाल सेना लिएर रुक्मी चढाइको लागि गएको थियो भगवान कृष्णको सेनामाथि केही चलेन उसको उसको सारथिक आयल भयो रथ टुट्यो आखिर भगवान्ले बन्दी बनाउनु भयो उसलाई पखिनु भयो कडा सजाय दिन चाहनुहुन्थ्यो भगवान् कृष्ण रुक्मिणीजी आउनुभयो र नगिचेबाट रुँदै रुँदै भन्न थाल्नुभयो प्रभु मेरो दाजुलाई केही नगरी बोक्छस् है मारिदा नदी बसोस् है यदि दाजुलाई केही भयो भने दिदी बहिनीहरूलाई कत्रो पिर हुन्छ तिजमा को बोलाउँछ त्यतिकैमा बलदेवजीले पनि गर भन्नुभयो कृष्ण मृत्युदण्ड त नदेऊ हिँडेर रुक्मिणीले भने मानिदेऊ अनि यो त एकदम उत्पत्थ गाउँ भइसकेका नि त आशुरी प्रवृत्तिको पोषक भनेर यसले त कडा सजा दिनु पर्ने बलदाबुजी भनेर भगवान् कृष्णले भन्नुभयो बलदेवजीले भन्नुभयो कडा सजाय भन्ने क्या हो एउटा स्वाभिमानी वीर क्षेत्रीयको लागि अपमानित भएर युद्धको स्थलबाट फर्किनु नै घोर सजाय हुन्छ कठोर सजाय यसलाई अगाडि र पछाडि ताचिदेऊ न यता कालो यता कालो यता सेतो यता सेतो हुन्छ चार पाटे हुन्छ अनि जान्छ लज्जित भएर सकिएको नि मर्नु पनि परेन सजाय पनि भयो त्यसो गर् भन्ने कुरा हो त्यसै रुक्मीलाई त्यसरी दुईतिरबाट मुडियो दुईतिर कालो दुईतिर सेतो बारेको टाउको लिएर फर्केर गयो जित भएर उसले प्रतिज्ञा गरेका थियो रुक्मिणीलाई फर्काएर ल्याउन सकिनँ भने म कोन्डिन नगरमा पस्ने छैन भनेर त्यसैले भोजकट नाम गरेको अर्कै नगर बसाएर रुक्मी त्यहाँ रहन लाग्यो भगवान्ले रुक्मिणीजीलाई लिएर द्वारका सारा द्वारका वासीहरूले द्वारहरू सजाएर तोरण बन्धनबारहरू लगाएर द्वारै पिच्छे कलश सजाएर को स्वागतको व्यवस्था गरेका थिए भगवान् कृष्ण सवारी भो मनागवानको पहिलो विवाह हुने त्यस प्रसङ्गमा ब्रह्माजी नै पुरोहितद्वारा ओर्लिदिनु भएको थियो बडा सुन्दर मङ्गलमय वैदिक पद्धतिद्वारा प्रभुको रुक्त विवाह महोत्सव भयो अगाडी अगाडी जी यति लगाएर लाजा ओम गरेर रुक्मिणी बल्ल राधेश रा राधे जयनन्दन जय घ रुक्मिणी बल्लभ राधे श्याम न्दुक्मिणी बल्ल राधेम द्वारकाधीश भगवान रुक्मिणी बल्लभ भगवान को, इत्यादि सुंदर ध्वनि में कीर्तन का गुंजन में सबले आनंद ली रहे द्वारका नगर धन्यवाद हजुर